नमस्कार कार्यक्रम तार्किक निष्कर्षमा यहाँलाई हार्दिक स्वागत छ साथमा छु म राजन थामी कार्यक्रम तार्किक निष्कर्ष समाजमा रहेका विभिन्न सवालहरूमा छलफल गर्नका लागि तयार गरिएको कार्यक्रम हो कार्यक्रममा अहिलेसम्म हामीले शिक्षा समावेशीकरण प्रजन स्वास्थ्य जस्ता विभिन्न विषयमा कुराकानी गरिसकेका छौं कार्यक्रमको आजको खण्डमा हामी श्रम निर्यातलाई राज्यले आर्थिक रणनीति बनाउनु हुन्छ कि हुँदैन भन्ने विषयमा छलफल गर्नेछौं वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार अहिलेसम्म प्रत्येक महिना झण्डै साठी हजार मानिस कामको खोजीमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरने गर्दछन् कामको खोजीमा छिमेकी मुलुक भारत जानेको संख्या पनि समावेश गर्ने हो भने यो संख्या अस्सी हजारको हाराहारीमा पुग्ने विज्ञहरूको भनाई छ नेपालको कुल ग्रहस्थ उत्पादनको 20 प्रतिशत हिस्सा पनि वैदेशिक रोजगारीमा संलग्न हुनेहरूले पठाएको पैसा रेमिट्यान्सले ओगटेको छ यसै विषयलाई ध्यानमा राखी आज हामीले बहसको विषय बनाएका छौं आजको कार्यक्रमको बहसको विषय रहेको छ सरकारले श्रम निर्यातलाई आर्थिक रणनीति बनाउनु हुन्छ कि हुँदैन यस बहसमा भाग लिनका लागि हामीसँग देशका विभिन्न क्षेत्रहरूबाट पाल्नुभएका सहभागीहरू हुनुहुन्छ यस विषयको विपक्षी अर्थात् आर्थिक रणनीति हुन्छ भन्ने विषयमा बहस गर्नका लागि हामीसँग हुनुहुन्छ सुर्खेतका दीपक बुढा दोलखाका गणेश बुडा, थोकी र बेरगंजका चेतनारायण रसाइली यसै गरी यसैको विपक्षी अर्थात् रणनीति बनाउनु पर्छ भन्ने विषयमा बहस गर्नका लागि हामीसँग हुनुहुन्छ काठमाडौँकी उषा पराजुली दोलखाका अर्जुन दहाल र जनकपुरका बीपी शाह आजको बहस धन्यवाद आजको डिबेटको मौसम रहेको छ राज्यले श्रम निर्यातलाई मुख्य आर्थिक रणनीति बनाउनु हुँदैन जुन डिबेटको म अपरमेन्टी टिमको तर्फबाट म फर्स्ट स्पिकर दिपक बुढा यहाँलाई नमस्ते अफर्मेटिभ टिमको तर्फबाट म हाम्रो टिमको आर्गुमेन्टहरू यहाँ प्रस्तुत गर्न गइरहेको छु सर्वप्रथम म यसमा रहेका केही शब्दहरूलाई यहाँ गर्न गइरहेको छु जस्तो श्रम निर्यात राज्यले आफ्ना नागरिकलाई अरूको देशमा काम गर्न पठाउनु कामदारको रूपमा पठाउनुलाई हामी श्रम निर्यात भन्ने बुझ्छौँ भने मुख्य आर्थिक रणनीति भन्नाले देशको अर्थतन्त्रमा देशको अर्थतन्त्रमा सुधार ल्याउनका लागि अथवा वृद्धि गर्नका लागि त्यो देशले बनाउने एउटा आर्थिक नीतिलाई मुख्य आर्थिक रणनीति भन्ने बुझ्छौं तसर्थ म हाम्रो सिक्किमको तर्फबाट यहाँहरू मार्फ म दुईवटा आर्गुमेन्टहरू यहाँ प्रस्तुत गर्न गइरहेको छु जब देशले श्रम निर्यातलाई देशको आर्थिक मुख्य आर्थिक रणनीति बनाउँछ तब देशनिर्भर हुन्छ तसर्थ राष्ट्रलाई आत्मनिर्भर बनाउन आवश्यक छ त्यस्तै गरेर अर्को हाम्रो आर्गमेन्ट रहेको छ आर्थिक रणनीति देशको वास्तविकता सुहाउँदो हुनुपर्छ तसर्थ म फर्स्ट आर्गमेन्ट मार्गमा विस्तृत कुरा राख्न गइरहेको छु जब हामी देशभित्रका नागरिकहरू जब काम गर्ने उमेरका नागरिकहरूलाई गर हामी विदेशमा पठाउछौ एउटा देशको आर्थिक आर्थिक समृद्धिको नाममा हामी जब विदेश पठाउँछौ अनि देश परनिर्भर हुन्छ र देश सधैँ रेमिटान्सको भरमा मात्रै बाँच्नु पर्ने अवस्था आउँछ जसले गर्दाखेरि यो ना यो जुन देशको हो जुन देश अरूको घरमा बाँझ बाँच्नुपर्ने हुन्छ जसले गर्दा एउटा दिगो विकासको आधार पनि रहँदैन र तसर्थ अहिले पनि हाम्रो देशको जुन हाम्रो दे देश नेपालको आर्थिक नीति छ तीन खण्डे आर्थिक नीति अप्नाएको छ हाम्रो देशले कृषि सहकारी र उद्योग हाम्रो देशको आर्थिक नीति छ किनभने श्रम निर्यात हामी देशको मुख्य आर्थिक नीति बनायौँ भने त्यसले गर्दाखेरि जुन पन्ध्रदेखि पैतालिस उमेरसम्म जुन चाहिँ काम गर्ने उमेरसम्म हो त्यो उमेरसम्मका युवाहरू बाहिरिन्छन् जसले गर्दाखेरि देश सधैँ रेमिटान्सको घरमा बाँच्नुपर्ने अवस्था हुन्छ आखिर हामी कहिलेसम्म रेमिटान्सको घरमा बाँच्ने तसर्थ हामी चाहिँ आत्मनिर्भर बन्न आवश्यक छ देश चाहिँ आत्मनिर्भर बन्न आवश्यक छ जसले गर्दाखेरि एउटा राष्ट्रियता झल्किन्छ स्वस्वाभिमान झल्किन्छ देशको झल्किन्छ जबकि हामी अर्को देशमा गएर काम गर्न थाल्यौँ भने हामी अपमान हुन्छ हामी माथि एउटा घेडाको दृष्टिले हेरिन्छ र राष्ट्रले कमजोर हुँदै जान्छ तसर्थ म यहाँहरू मार्ग के भन्न चाहन्छु भने हाम्रो देशभित्र पनि थुप्रै त्यस्ता साधन स्रोतहरू छन् त्यस्ता खालका थुप्रै विकल्पहरू छन् त्यो विकल्पको खोजी गर्नुपर्छ न कि भारतको जनशक्तिलाई देशभित्र युटिलाइज नगरेर हामी विदेश पठाउने अथवा विदेश निर्यात गर्नेतर्फ लाग्यो भने यसले गर्दा देशलाई फाइदा होइन घाटा पुर्याउँदा देशको अर्थतन्त्रलाई फाइदा होइन घाटा पुर्याउँदा अहिले तत्कालीन रूपमा केही डेटाहरूले त ल्याएका छन् वार्षिक रूपमा यो गाय त्यो उत्पादनमा रेमिडान्स बढेको देखिएला तर त्यसले गर्दाखेरि दिगो विकास सम्भव छैन किनभने जब काम गर्ने उमेरका युवाहरू हुन्छन् उनीहरू विदेशमा गएर काम गर्न बाध्य हुन्छन् त्यहाँको त्यहाँ त्यो श्रम गरेर त्यो देशको राष्ट्रहरूको उन्नतिका लागि उनीहरू त्यहाँ पुगेको हुन्छन् जब उनीहरू बुढो हुन्छन् बुढो भइसक्यो नेपाल फर्किन्छन् अनि उनीहरूले कसरी काम गर्ने अनि उनीहरूले आफ्नो एउटा श्रम शक्तिलाई कसरी देशको निम्ति युज गर्न सक्छन् र देशको आर्थिक उन्नति हुन हुनसक्छ त्यही भएर नै म हाम्रो टिम तपाईँहरू यहाँहरू मात्र के प्रस्तुत गर्न चाहन्छु भने त्यसलाई आत्मनिर्भर बनाउनका लागि र देशको दिको विकासका लागि देशको आर्थिक दिगो विकासका लागि पनि श्रम निर्यातलाई रोक्नुपर्छ श्रम निर्यात नै आर्थिक मुख्य आर्थिक चाहिँ मुख्य देशको मुख्य आर्थिक रणनीति बनाउन आवश्यक छैन त्यो बनाउनु हुँदैन अहिलेको अवस्थामा पनि नेपाल यो बनाइरहेको अवस्था होइन अहिले चिन्ठान अर्थनीति मैले यहाँहरूमा पहिला पनि भनिसकेको छु त्यो भए उनीहरूले यो भौतिकता पलायन पनि हुन्छ जब हामी श्रमलाई बाहिर पठाउने कुरा गर्छौँ अनि यो एउटा भौतिकता पनि पलायन हुन्छ त्यस्तै गरेर जस्तो अब अहिले पनि हामी बाहिर जब हाम्रो आफ्नो देशभित्रको श्रम बाहिर पठाउँछौ अनि हामी पनि बाहिरबाट श्रम शक्ति काम गर्नुपर्ने अवस्था हुन सक्छ त्यो भएर जसले गर्दाखेरि हाम्रो देशको आर्थिक अवस्थामा सुधार सम्भव छैन तथा म यहाँहरूमा पूर्ण के विन्ती गर्न चाहन्छु भने देशको अर्थतन्त्रलाई सुधार गर्न आवश्यक छ भने देशको देशभित्र रहेको विभिन्न विकल्पहरू छन् कृषि पर्यटन त्यस्तै गरेर जलविद्युत विकास यस्ता यस्ता ते विकल्पमा पनि हामी विकल्पलाई पनि देशको आर्थिक मुख्य आर्थिक मेरुदण्ड बनाउन आवश्यक छ नीति बनाउन आवश्यक छ यसलाई न यो श्रम शक्तिलाई निर्यात गर्दाखेरि यो हाम्रो देशको लागि अथवा कुनै पनि देशका लागि राम्रो हुन सक्दैन जसले फेरि देश परनिर्भर बन्छ आत्मनिर्भर बन्न आवश्यक छ तपाईँ हामी सबै आफ्नै देशमा आफ्नै माटोमा आफ्नै भूमिमा हुर्किएर आफ्नै लागि आफ्नो परिवारको लागि आफ्नो देशको लागि केही गर्न आवश्यक छ न कि राज्यले त्यो नीति बनायो भने तपाईँ हामी पनि विदेशमा जानुपर्ने अवस्था हुनसक्छ तसर्थ त्यो नीति नबनाउनु नै अहिलेको आवश्यकता हो त्यो नीति बन्यो भने तपाईँ हामी तपाईँ हाम्रो उमेरको नागरिक पनि विदेशमा गएर काम गर्नुपर्ने अवस्था हुनसक्छ त्यो भएर हामी अरूको देशमा गएर अरूको देशमा गएर हामी त्यो ठाउँमा एउटा श्रम गरेर त्यो राष्ट्रलाई फाइदा पुर्याउने काम गर्नुहुँदैन हामी आफ्नो देशभित्र बसेर देशको भएकोना निम्ति र देशको आर्थिक उन्नति समृद्धिका लागि काम गर्नुपर्छ जस्तै जुम्लामा अहिले स्याउको एउटा खेती गर्ने काम भइरहेको छ तसर्थ यस्ता विकल्पहरू धेरै छन् कृषि पर्यटन जलविद्युत यस्ता यस्ता विकल्पहरूको खोजी गर्न आवश्यक छ भन्दै म आफ्नातर्फ यही प्रस्तुत धन्यवाद हामीसँग नेपालमा दिपकजी कतिवटा उद्योग छन् उद्योग धन्दाहरू भन्नुहुन्छ भने अहिले करिब उद्योग उद्योग विभागको तथ्याङ्क अनुसार करिब दस हजार भन्दा बढीको बढी नागिसकेको एउटा उद्योगहरू स्थापना भएको भन्ने तथ्याङ्क छ दस हजार भन्दा बढो भएको उद्योग त मलाई लाग्दैन भयो तैपनि हामीसँग बेरोजगारी भए कति छन् बेरोजगारी युवा जब बेरोजगार युवालाई हामीले विदेश पठाउनु भन्दा पनि देशभित्रै युटिलाइज गर्न सक्यो भने उद्योग नै छैन भने तपाईँ युवालाई कहाँ उद्योग धन्दा होइन जब चुम्लामा एउटा युवाले स्याउ फलाउन सक्छ भने त्यो युवा विदेशमा गएर अर्को देशमा काम गर्न आवश्यक छैन नि त ऊ त तीबाट परनिर्भर हुन्छ तीबाट आत्मनिर्भर हुन्छ न कि परनिर्भर भइराख्नु पर्ने अर्को देशमा रहेर काम गरिराख्नु अवस्था आउँदैन स्याउ उत्पादन गरेपछि बिजुली मार्केट छ स्याउ छ अवश्य छ अनि जब हामी उत्पादनै गर्छौँ किन जो हामी आफ्नो देशको स्रोत र साधनको युटिलाइज गरेर हामी जब आफ्नो देशभित्र के छ सम्भावना हामी सम्भावना खोजी नै गर्दैनौँ इन्टरनेसनल मार्केट खोज्नुहुन्छ कि त्यसमा हामीले वैदेशिक स्तरसँग परिचालन गर्छ अनि गाउँमा कतिजनाले मोबाइल चलाउँछ मोबाइलको कुरा छोड्नुहोस् अहिले यो तपाईँ संसारको यो तपाईँलाई विकास गरेको अवस्था मोबाइलको कुरा भन्दा पनि मैले केसँग जोड्न बुझाए भने आर्थिक नीतिसँग जोड्न खोजायो हो मैले नि अर्थतन्त्र जोड्न खोजेको अर्थतन्त्र जब हामीले निर्भर गराउन आवश्यक छ परनिर्भर होइन तर यो रेमिडास भित्रमा योलाई देशको अर्थतन्त्रसँग यो नीति जोड्न चलाउँछ भनेर पत्रकार हुनुहुन्छ तपाईँको छिमेकमा कतिजना विदेशबाट पीड़ित भएका मान्छे आउँछ विदेशबाट धेरै छन् तपाईँले पीड़ित भनेको अस्ति भर्खरकै कुरा हो सुर्खेतको एकजना दिपा मल्ल भन्ने महिला उहाँको नाम दिपा मल्ल हो तर ठिक म सबैभन्दा चाहन्न उहाँ चाहिँ तीन वर्ष मलेसियामा बस्नुभयो जब उहाँले त्यहाँ यातना सहनु भयो त्यसपछि उहाँ विभिन्न किसिमका यातना सहयोग घर फर्किनु भयो जब कि उहाँ काम गर्ने उमेरलाई विदेशमा गिताउनु भयो तब चाहिँ उहाँ काम गर्न नसक्ने अवस्था भइसक्यो घर फर्किनु भएको उहाँले घर परिवारको लागि बोझ गराउनु भएको छ कुरो हो हामीले रणनीति बनायो भने मुख्य रणनीति सुरक्षित तवरले हाम्रा कामदारहरू विदेशमा जान्छन् रणनीति नभएर पो त्यहाँ हाम्रो पीड़ित भएको रणनीति नहुँदैको अवस्था यस्तो छ यदि हामीले रणनीति बनायौँ भने ती। ती ती काम गर्ने उमेरसम्मका कति वर्षले काम गर्न सक्छन् काम गर्ने उमेरसम्म युवाहरू भनेका पन्ध्र पहिलो पैँतालिस पन्ध्र पचास के उमेर हो नि त्यो उमेर विदेशमा गएर काम गर्छ भने देशमा कसले गर्छ केटाकेटीले गर्नेको आर्थिक नीति समृद्धि हुन्छ किन सम्पथ छैन नमस्कार म अर्जुन दा राज्यले श्रम निर्यातलाई मुख्य आर्थिक रणनीति बनाउनु हुँदैन भन्ने आजको बहसको विषय हो यो बहसको विपक्षमा हामी बनाउनु पर्छ भन्ने पक्षमा आफ्नो तर्कहरू हामी गइरहेका छौँ हाम्रो डोली भाषा पहिलो कुरा केही कुरा साथीहरूको र अर्को टिमको कुराहरू केही जोड्नुपर्छ होला मलाई लाग्छ पहिलो कुरा उहाँहरूको एकदमै चिन्ता देखिया थियो देश परनिर्भर हुन्छ र देशमा विकास हुँदैन भन्ने उहाँहरूको एकदमै चिन्ता देखिन्छ धेरै टाढा जानु पर्दैन हामीसँग जोडिएका देशहरू भारत र चीन हेरि पुग्छ यी देशहरू विश्वको सबैभन्दा बढी रिमिट्यान्स ज्याउने मुलुकमा पर्छन् विश्व ब्याङ्कको तथ्याङ्क अनुसार दुई हजार दसको तथ्याङ्क अनुसार तर उनीहरू परनिर्भर भएको देखि नै चीन विश्वको सबैभन्दा ठूलो निर्यातकर्ता देश भइसकेको छ उसले नै कामदारहरू त्यसरी पठाएर श्रम चाहिँ निर्यातको कुरालाई रणनीति बनाएर उसले आफ्नो देश विकास गरिरहेको छ यो कुरामा चाहिँ साथीहरूको यो कुरा तर्कसँग देखिएन र अर्को कुरा भनेको त्यसको स्रोत उपयोगमा ध्यान पुगेको छैन पुर्याउनु पर्छ यो रोकेर पुग्छ भन्ने कुरा चाहिँ त्यति तर्कसँग देखिँदैन किनभने मानिसहरूलाई आफ्नो इच्छा अनुसार काम गर्न दिने र राज्यले उनीहरूलाई आफ्नो इच्छाअनुसार काम गर्न दिने आधारमा बनाइदिन सकेन भने अहिलेको हामी एक्काइसौँ शताब्दी भन्दैछौँ हामी लोकतन्त्र भन्दैछौँ हामी खुल्ला समाजमा विश्वास गर्दैछौँ यतिखेर राज्यले यहाँ काम गर्छ यसले यही काम गर्नुपर्छ भन्नु मिल्दैन त्यसकारण यो श्रम निर्लाई रणनीति बनाउनुपर्छ अब म हाम्रो टिमका मुख्य एजेन्डाहरू राख्न चाहन्छु हाम्रो टिमको एजेन्डाहरू रहेका छन् पहिलो एजेण्डा रहेको छ वैदेशिक रोजगारले नेपालको आर्थिक अवस्थामा गरेको योगदानलाई व्यवस्थित गर्नका लागि पनि हामीले यो आर्थिक रणनीति बनाउनु पर्छ र दोस्रो रहेको छ समाजको सम्बन्ध विकासका लागि पनि हामीले श्रम निर्यातलाई आर्थिक रणनीति बनाउनुपर्छ त्यस्तै हाम्रो तेस्रो गुना रहेको छ वैदेशिक रोजगारीमा देखिएका विकृतिहरूलाई न्यूनीकरण गर्न पनि हामीले आर्थिक मुख्य आर्थिक रणनीति बनाउनुपर्छ अब म हाम्रो कुराहरूको व्याख्यामा जान्छु वैदेशिक रोजगारले भनेको यो श्रम निर्यात योसँग जोडिया छ वैदेशिक रोजगार भन्नु नै श्रम हो यो वैदेशिक रोजगार नेपालको सन्दर्भमा यो शब्द धेरै प्रयोगमा भएको छ यो श्रम निर् भन्ने शब्द थोरै प्रयोग भएको हुनाले यसलाई वैदेशिक रोजगारसँग यसरी जोडिन्छ अब यसमा दुईटा कुराहरू छ एउटा कुरा भनेको नेपाल जीवन स्तर सर्वेक्षण सरकारले गत वर्ष गरेको थियो सन् दुई हजार एघार त्यसले के भन्छ भने नेपालमा भएको गरिबी बयालिस पर्सेन्ट भन्दा एकतिस पर्सेन्टमा त्यो धर्मको मुख्य कारण भनेको वैदेशिक रोजगार हो त्यसबाट आको रेमिटेन्स हो त्यसबाट आको विप्रेषण हो भन्छ यस कुराले गर्दा पनि हामीसँग अहिले नेपालको गरिबी घटाउने कुरा यो मुख्य भएको हुनाले यसले नेपालको अर्थतन्त्रमा एकदमै महत्वपूर्ण योगदान दिएको छ महत्वपूर्ण योगदानलाई यसरी व्यवस्था गरेर देश अगाडि जान सक्दैन देश चाहिँ यसरी अर व्यवस्था गरेर अगाडि जाने हो भने यो दुर्घटना हुन्छ आर्थिक दुर्घटना हुन्छ र अर्को कुरा रहेको छ नेपालको कुल ग्यारेजको उत्पादनमा वैदेशिक uh, रोजगारबाट आउने विप्रेषणले 20 प्रतिशत हिसाब गर्छ यो विश्व ब्याङ्कको तथ्याङ्क हो सन् 2010 को दसको त्यसो भन्नुको अर्थ पाँच भागमा एक भाग जुन हाम्रो देशले गरिरहेको आर्थिक क्रियाकलाप छ त्यो क्रियाकलापमा चाहिँ यो वैदेशिक रोजगारबाट आउने जुन इच्छा छ त्यसले उ गरिराखेको छ त्यसो हुनाले अहिले नै हामीले यसलाई बन्द गर्ने ब्याज गर्ने कुरा गऱ्यौँ भने हामीले अर्को नेपालको स्थिति हामीलाई थाहा हुँदैछ हामीसँग उद्योग बढ्ने क्रममा छैनन् घट्ने क्रममा छन् जहिले पनि बन्द भइरहेका छन् त्यसो भएको हुनाले यो चाहिँ हामीले विकल्प तयार गरिसकेका छैनौँ र विकल्प तयार नगरिसकेको हुनाले पनि अहिले नै हामीले आ, यो रणनीति बनाउनु हुँदैन भन्ने कुरामा देशै अरू अरू कुराहरू जस्तो आर्थिक समुन्नत विकासका लागि श्रम विभागलाई चाहिँ आर्थिक रणनीति बनाउनुपर्छ किन भन्दाखेरि अहिले गाउँ गाउँमा पैसा आएको छ गाउँ गाउँमा मान्छेहरूले काम पाएका छन् तपाईँ नेपालको श्रम विभागको तथ्याङ्क हेर्नुहुन्छ भने यो देशमा मात्रै सन्ताउन्न हजार पाँच नेपालको श्रम विभागले बाट स्वीकृत लिएर गएको मान्छे देखाउँछ यो भनेको नेपालको ठुलै एउटा उद्योग मान्नुपर्छ किनभने नेपालमा यत्रो मान्छेहरू एक महिनामा फ्याँक्न सक्ने हामीले ठाउँ बनाइसकेका छैनौँ त्यसकारण सौन्दर्यको आर्थिक रणनीति मुख्य बनाउनुपर्छ त्यस्तै अर्को कुरा छ वैदेशिक रोजगारमा धेरै विकृतिहरू देखिया छन् साथीहरूले कुरा उठाउनु भयो त्यसले चाहिँ गर्दाखेरि समाजमा कलङ्कहरू आइरहेका छन् हामीले त्यहीबाट भनिरहेका छौँ यो समाजमा वैदेशिक रोजगारमा जुन जुन कुराहरूमा विकृति देखिया जुन जुन कुराहरूमा वैदेशिक रोजगारीले समाजलाई आम गरिरहेका त्यसलाई चाहिँ व्यवस्थित गर्न त्यसलाई कम गर्नका लागि हामीले एउटा रणनीति नमारेकामा काम हुँदैन रणनीति भनेको हामीले जाने प्रष्ट बाटो जस्तो बाटो हामी नभइकन अहिले अध्ययारोमा ढुङ्गा हानेर त्यो जुन लक्ष्य हो त्यसलाई भेट्न सकिँदैन अहिले साथीहरूले यो बन्द गर्ने कुरा चाहिँ यो हजारमा ढुङ्गा हान्नु सरह हो हजारमा ढुङ्गा हालेर हामीले तोकेको कुरा भेट्न सक्दैनौँ त्यसकारण पनि श्रम निर्यात चाहिँ मुख्य आर्थिक रणनीति रो, बनाउनुपर्छ अर्को कुरा जस्तो मैले अहिलेसम्म ल्याएको कुराहरूलाई म सम्भो गर्दै हामीले वैदेशिक रोजगारमा नेपालको जुन अर्थव्यवस्था छ जुन कुल ग्यार उत्पादन छ त्यसमा वैदेशिक रोजगारले दिएको योगदान त्यस्तै समाजमा देखिए को के तपाईँ नेपाल आफैमा प्राकृतिक स्रोत साधनले सम्पन्न देश हो भन्ने कुरोमा विश्वास गर्नु नेपालको जलविद्युतले यहाँ भोलिको दिनमा दिगो विकसमा हेल्प गर्न सक्छ भन्ने कुरोमा विश्वास गर्नुहुन्छ त्यो कुरामा विश्वास गर्छु नेपालको पर्यटन सम्ल्पदा भनेको चाहिँ नेपालको भोलिको दिनमा पर्यटनले नेपालमा राम्रो आर्थिक उन्नति हासिल गर्नमा मद्दत पुगेको छ भन्ने विषयमा गर्नुहुन्छ त्यो गर्छु तर अहिलेसम्म भएको छैन गर्नुहुन्छ देशले आफ्नै जुन एज मात्रै नै देशको अरू पनि स्रोत साधनहरू छन् जसलाई राष्ट्रले उपयोग गर्नुपर्छ भन्ने कुरामा पनि विश्वास गर्नुहुन्छ त्यो कुरा गरे भनेदेखि देशको आफ्नै स्रोत साधनलाई विकास गरेर राज्यले एउटा मुख्य आर्थिक रणनीति बनाउनु बनाउनु पर्नेमा किन उल्टै आफ्नो देशको मान्छेलाई अरू ठाउँमा लाई पठान् पर्ने गुरु आफ्नै देशमा के श्रम उनीहरूका निम्ति रोजगारका अवसरहरू पैदा नगर्ने त आफैमा त्यत्रो स्रोत साधनहरू हुँदा त्यो दुई तिनवटा कुरा छ एउटा कुरा चाहिँ तपाईँले जस्तो हामी अहिले एक किसिमले भनियो भने विश्व खुल्ला भइसकेको छ खुल्ला विश्व भइसकेका कारणले मानिसहरू जाँकै गएर काम गर्न सक्छन् जाँकै गएर चाहिँ आफ्नो श्रम बेच्न सक्छन् र उनीहरूलाई राज्यले त्यो अनुकूल वातावरण बनाइदिनुपर्छ राज्य अभिभावक हो त्यसकारण पनि वैदेशिक रोजगारमा जाने अर्थात श्रम निर्यातलाई पनि तपाईँले व्यवस्था गर्न मिल्दै नबोर्नु होला मैले विश्वको परिवेश भन्यो भने नेपालको परिवेशमा नेपालकै स्रोत साधनलाई उपयोग गरिकन यहाँ रोजगारका अवसरहरू सृजना गर्न सकिन्छ कि भन्ने इस्युमा चाहिँ तपाईँले त्यसरी भन्नुभयो होइन त्यो कारणले गर्दाखेरि यसमै गर्दाखेरि रोजगारका अवसरहरूको भित्रमा उनीहरूलाई रोजगारी दिनु राम्रो कि नराम्रो नदिने भनेकै छैन दिने तर वैदेशिक रोजगार या निर्यातको कुरालाई पनि व्यवस्था गरेर अगाडि तपाईँले अर्को कुरो भन्नुभयो यसले समाजको समुन्नत विकास गर्छ भनेर यसले समाजलाई एउटा नयाँ रूप दिन्छ भन्ने पनि तपाईँले भन्नुभयो होइन तर के यो समाजमा एउटा महिला विदेशमा गएर काम गर्न आउँदाखेरि एड्स लगाएर आइदिँदाखेरि त्यहाँ भएका विकृति लिएर आइदिँदाखेरि समाजको समुन्न विकास हुन्छ त्यसलाई व्यवस्थित गर्नकै लागि हामीले रणनीति बनाउनु पर्छ भने रणनीति नहुँदा आर्थिक रणनीतिका विषयमा कुरा बोस गर्दैछौँ देशका त्यो न्यूनीकरण भन्ने कुराहरू त सामान्य पाठहरू हुन्थिक समाज समृद्ध विकास त्यसरी कसरी होला त त्यहाँबाट आइदिँदाखेरि उसको समाज पनि दुनियाँनिर बसिरहेको उसको परिवार दुनियाँ बसिरहेको छ ऊ अभिभावक जो माइग्रेन्ट भएर गइरहेको छ उसको परिवार अभिभावक ऊ आफ्नै पनि त्यहाँबाट गलत संस्कृति र विकृति बोकेर आइरहेको हामीले अवस्था देखिरहेको छौँ भनेदेखि उसले समाजको प्रगति गर्दैछ कि दुर्गतिर धकेल्दैछ मैले त्यति भन्न खोजेँ होइन त्यो त्यो त्यो कुरा यसरी बुझ्दा राम्रो होला जस्तो विदेशमा जाने र घर छोडेर मलाई यसलाई बेकुरासँग कुरा एउटै होइन अब कुरो गरिरहेको छु मैले अरू माइग्रेन्टको कुरा गरेँ होइन अनि अर्को कुरो तपाईँले भन्नुभएको थियो चिन र भारतले कसरी गरेको छ भने के चिन र भारतले त्यो दुइटा लेबर आयात गरेको त कतै कसैको देखिँदैन लेबर निर्यात गरेको कुरा गर्दैछु म उनीहरू रेमिटेन्स भित्रमा नमस्ते हाम्रो साथीहरूले भन्नुभयो कि भारतले धेरै रेमिटेन्स थाहा छ रेमिडेन्सभित्र उसले भित्राइरहेको अवस्था छ भन्नुभयो तर जुनसुकै राष्ट्रले पनि विश्वको जुनसुकै राष्ट्र हेर्ने हो भने पनि उसले रेमिट्यास आफ्नो राज्यको आर्थिक रणनीति मुख्य रणनीति बनाएको छैन जस्तै भारतकै कुरा भन्यो भने भारतले एग्रिकल्चरलाई आर्थिक रणनीति बनाएको छ त्यसकारण हामीले के बुझ्नुपर्छ भन्दा उनीहरूले यस्तो श्रम निर्यात गर्ने कुरा सहायतामा लिएका छन् उनीहरूले त्यसलाई मेन कुरा मानेका छैनन् मेजर कुरा त्यो छैन उनीहरूले आफ्नै प्लान बनाएका छन् आफ्नो वास्तविकतासँग झल्किने गरी उनीहरूले एउटा आर्थिक रणनीति फिक्स बनाएका छन् त्यस कारण सफल भएका हुन् र यसको अर्थ के होइन भन्दा हामीले पूर्ण रूपमा रोक्ने पठाउने नपठाउने भन्ने होइन तर राज्यले आर्थिक रणनीति चाहिँ निर्यात सौ निर्यातलाई गर्नु हुँदैन भन्ने हाम्रो भनाइरहेको थियो अब म आफ्नो आर्गुमेन्ट तर्फ जान चाहन्छु राज्यको आर्थिक रणनीति देशको वास्तविकतासँग सुहाउँदो हुनुपर्छ जमा एउटा मौलिकतापन झल्किएको हुन्छ र त्यो मौलिकता अनुसार राज्य चल्न सक्नुपर्छ राज्यले हरेक क्षेत्रलाई समान प्रायोरिटी दिनुपर्छ तर राज्यले एउटा फिक्स किटान के गर्नुपर्छ भन्दा राज्यले एउटा प्लानिङ बनाउँदाखेरि राज्यले एउटा प्लानिङ बनाउँछ त्यो प्लानिङमा उसले मेन कुरा के इन्क्लुड गर्नुपर्छ भन्दा हाम्रो इकोनोमिक स्टाटस चाहिँ निश्चित अवधिसम्म के हुन्छ त्यो कुरालाई उल्लेख उल्लेख गर्नुपर्छ त्यसकारण नेपालको कन्टेक्समा कुरा गरियो भने नेपालमा जलविद्युत पर्यटन लगायत थुप्रै विषयहरू छन् ती विषयहरू नेपालको मौलिकतासँग मिल्छ र वास्तविकतासँग मिल्छ अब यस्ता वास्तविकता र मौलिकतासँग मिल्ने विषयहरूलाई हामीले हाम्रो सरकारले राज्यले आर्थिक रणनीतिको मेन मापदण्ड नबनाएर श्रम निर्यातको मेन मापदण्ड बनाउने हो र अर्को कुरा के हो भन्दा श्रम निर्यात गर्नु सक्दा त्यो श्रमलाई यही व्यवस्थित गर्नको लागि राज्यले एउटा प्लानिङ बनाउनु पर्छ र त्यो प्लानिङ बनाइसकेपछि आवश्यक जनशक्ति त्यो श्रम निर्माणलाई मेन लिटा कुन प्रोडक्ट कुन ठाउँमा कुन क्षेत्रमा लगाउने लगा। त्यसको लागि चाहिँ उसले मानिसहरूलाई विदेशबाट लिएर आउन सक्छ त्यो अवस्था रहन सक्छ तर यहाँ आर्थिक रणनी रणनीतिको लागि राज्यले एउटा सिक्स तोक्नुपर्छ क्षेत्र तोक्नुपर्छ त्यो निश्चित अवधिसम्म हुनुपर्छ र त्यसलाई आफ्नो प्लानिङमा आफ्नो योजनामा विस्तृत रूपमा व्याख्या गरेर एउटा प्लानिङ बनाएर उसले ती कुराहरूलाई कार्यान्वयन गर्नुपर्छ र यसको मतलब के होइन भन्दा राज्यले एउटा मात्र क्षेत्रलाई प्रायोरिटी दिने भन्ने होइन राज्यले आफ्नो रणनीति एउटा बनाउनु पर्छ त्यसका सहायक पक्षहरूमा अन्य कुरालाई राख्नुपर्छ जस्तै राज्यले पर्यटनलाई आफ्नो आर्थिक रणनीति बनायो भने पर्यटनमा उसको निश्चित अवश्यसम्म लगानी गर्नुपर्छ त्यसको लागि उसले जनशक्ति परिचालन गर्नुपर्छ अनि ती बाहेक अन्य पक्षहरूलाई उसले सब सेक्टरको रूपमा हेर्नुपर्ने हुन्छ यदि सब सेक्टरको रूपमा हेऱ्यो भने सबैलाई इक्वालिटी पनि भयो र राज्यको विकास पनि हुन्छ दक्षिण अफ्रिकाको कुरा गरियो भने त्यहाँ ग्रिन इकोनोमिक्स लागू भएको छ अब त्यहाँ बर माने बाहिर नजाने भन्ने होइन तर उसले आफ्नो आर्थिक रणनीति आफ्नो देशको मौलिकतासँग झल्किने बनाएको छ त्यसै हामीले पनि हाम्रो आर्थिक रणनीतिको लागि एउटा मापदण्ड बनाउनुपर्छ सरकारले मापदण्ड तोक्यो भने उसले आफ्नो योजनामा सम्पूर्ण कुराहरू उल्लेख गर्न सक्छ र निश्चित अवधिसम्म त्यसको लागि सरकारले काम गर्नुपर्छ काम गर्यो भने हामीसँग भएका श्रमिकहरू बाहिर जान पर्दैन र हाम्रै देशको विकासको लागि हामीले काम गर्न सक्छौ र त्यो वास्तविकतासँग झल्किने काम गर्न सकियो भने हामीले प्रगति गर्छौं र हामीले पनि देशको विकास गर्न सक्छौ तपाईँलाई म एउटा उदाहरण दिन चाहन्छु सन् दुई हजार पाँचमा डेभिड सेगोनले युवनको रिपोर्टमा नेपालको बारेमा के लेखेका छन् भन्दा नेपालको आर्थिक प्रगति गर्ने हो भने नेपालको वास्तविकतासँग झल्किने गरी नेपालको मौलिकतासँग झल्किने गरी केहीको स्रोत र साधनलाई त्यहाँ भएको सेक्टरलाई आर्थिक रणनीतिको मेन मापदण्ड बनाउनुपर्छ र त्यसरी बनाइयो भने ने, उनीहरूले नेपालको विकास गर्न सक्छ नेपालको विकास हुन्छ ने नेपाल पनि विश्वको विकासशील देशसँग जान सक्छ नेपालको विकास हुनसक्छ ने भन्ने कुरा उल्लेख गरेको त्यसकारण हामीले हाम्रो आर्थिक रणनीतिमा मेनली त एउटा सब्जेक्टलाई फोकस गर्नुपर्छ र ती अरू सेक्टरहरूलाई सहायतामा राखेर काम गर्नुपर्छ यसो गरियो भने नेपालको आर्थिक रणनीति सफल पनि हुन्छ आजसम्म नेपाल असफल भएको आर्थिक रणनीति कारण थियो आर्थिक रणनीतिमा उसले श्रमिक निर्यात को कुरा लिएर जोडेको छ र उसले त्यसैलाई हेरेको छ त्यसकारण असफल भएको हामीले आर्थिक रणनीतिमा कुनै क्षेत्रलाई लियौँ भने देश सफल हुन्छ धन्यवाद अहिले देशमा लगानीको वातावरण छ लगानीको वातावरण छैन भन्नेमा हामी त्यसलाई छोडेर लगानीको वातावरण देशमा जबसम्म छोड्दैन तर हामी विदेश जानुपर्छ भन्ने कुरा छैन किनभने लगानीको वातावरण देशको नागरिकले नै बनाउने हो नागरिकले राज्यलाई केही कुरा फोस गर्यो भने उसले उसलाई फोकस गर्यो भने सरकारले बनाउँछ त्यसमा हामी ढुक्क नागरिक राज्यभन्दा बलियो हुन्छ नागरिक राज्यभन्दा बलियो हुँदैन तर नागरिकले राज्यलाई बलियो बनाउँछ जस्तो रेमिट्यान्स को कुरा रेमिट्यान्सले देश चाहिँ परनिर्भर भयो भन्ने कुरा र कृषिमा प्राथमिकता दिनुपर्छ भन्ने कुरा गर्नुभयो अहिले नै यो देशमा झन्डै सन्ताउन्न हजार मान्छेहरू जो विदेशी छन् त्यतिलाई फ्याँक्न सकिन्छ देश तपाईँलाई म एउटा कुरो अवगत गराउन चाहन्छु तपाईँ आफै हामीले यो रणनीति यो श्रम निर्यात गर्ने कुरो त राज्यले एउटा वातावरण नबनाउँदासम्म भन्नुभएको हो तर राज्यलाई वातावरण बनाउनको लागि हामीले इम्प्रेस गर्ने हो त्यसो भने त यहाँ आर्थिक मन्दीको कुरा आएको छ आर्थिक मन्दी यदि विश्वमा विश्वमा आर्थिक मन्दी पऱ्यो भने नेपालले अनि कसरी फेक्न सक्छ त त्यस कारण राष्ट्र बनाउनको लागि आफै आत्मनिर्भर हुनुपर्छ अरूलाई केही इफेक्ट पऱ्यो भने नै हामीले काम गर्न सक्छौँ भनिन्छ त्यसो भए नेपालले अहिले श्रम निर्यात नगर खेरि नेपालमा जति जनशक्तिहरू आउँछ चम बजारमा त्यो सबै फेक्न थे सक्ने बनाउनु पर्छ किनभने हाल राज्यले निश्चित क्राइट एरिया बनाएर निश्चित क्षेत्रमा मानिसहरूलाई जनशक्ति उत्पादन गरायो भने तिनीहरूलाई फेक्न सकिन्छ त्यसको सम्भव नमस्ते म नेगेजीबाट स्पिक छु मभन्दा अगाडि बोल्नुहुने अपमेटिभको साथले भर्खरै के भनेर जानुभयो भने भारतले एग्रिकल्चर कृषिलाई चाहिँ मुख्य रणनीति बनाएको छ रेमिटेन्सलाई अथवा वैदेशिक रोजगारीलाई बनाएको छैन भन्नुभयो त्यस्तै उहाँले क्रस एक्जामिनेसनको कुरामा के कुरा चाहिँ मान्न तयार हुनुभयो भने नेपालमा अहिले ने लगानी गर्ने वातावरण छैन अनि त्यही भएर केही विकासका कुराहरू भएका छैनन् अथवा भनौँ इन्फ्रास्ट्रक्चर बनेको छैन भन्ने कुरा गर्नुभयो र उहाँले भविष्यमा नेपालमा चाहिँ बन्द अनि नेपालमा भनौं सन्ताउन्न हजार जति जो मान्छे एक महिनामा गएका थिए ती मान्छेलाई फेक्न सक्ने वातावरण बनाइन्छ भविष्यमा भन्ने कुरा गर्नुभयो हामी त्यही कुरालाई नै अहिले यहाँ गर्न गइरहेका छौं हामी भविष्यकै नै कुरालाई अहिले जोड्न गइरहेका छौ नेपालमा अहिलेको अवस्थामा यस्तै पनि युवाहरू बेरोजगार छन् नेपालको अहिलेको आर्थिक स्रोत भनेकै वैदेशिक रोजगारी हो नेपालमा मान्छेहरूले काम पाइरहेका छैनन् एकातिर छँदैछ भने जसले पाएका छन् त्यहाँबाट आउने पैसा लगानी गर्नको लागि पर्याप्त छैन हामीले देखेको नै ठाउँ जस्तो नेपालको ग्रस डोमेस्टिक प्रोडक्ट जीडीबीमा बिस पर्सेन्ट रेमिटेन्सले कन्ट्रिब्यूट गरिरहेको छ त्यो हाम्रो दुई हजार दसको चाहिँ तथ्याङ्क हो वर्ल्ड ब्याङ्कले दिए अनुसार त्यस्तै गरेर अहिले दुई हजार बाह्रको जुन महिनामा मात्रै तीस अर्ब अठाइस करोड़ पचास लाख हाम्रो रेमिटेन्स भित्रिएको छ त्यस्तै गरेर बजेटको बिस हिस्सा रेमिटेन्सले ओगटेको छ जबकि कृषिमा जम्मा जम्मी दम तीन कन्ट्रिब्युसन छ जीडिबीमा कृषिले जम्मा छ भन्ने हो भने रेमिटेन्सको यसै पर्याप्त छ अहिलेको मुख्य स्रोत नेपालको मुख्य आर्थिक स्रोत भनेको नै रेमिडेन्स हो जुन वैदेशिक रोजगारीबाट नै आइरहेको छ भने त्यसलाई हामी कसरी चाहिँ इग्नोर गर्न सक्छौँ भारतले चाहिँ कृषिलाई मुख्य आर्थिक स्रोत मान्नुको लागि कारण त के भने त्यसले पन्ध्र पर्सेन्ट कन्ट्रिब्युट गरिरहेको छ त्यस्तै ते गरेर उहाँहरूले के कुरा पनि निकाल्नु भयो भने पर्यटन जल सम्पदा प्राकृतिक स्रोतहरूको चाहिँ हामी युज गर्न सक्छौँ भनेर भन्नुभयो पर्यटनको लागि न हामीसँग इन्फ्रास्ट्रक्चर छ जल सम्पदाको लागि हाइड्रो पावर छैन अनि प्राकृतिक स्रोत प्रयोग गर्यो भने हिमाल हेरेर मात्र हुँदैन हेर्न आउने मान्छेलाई व्यवस्थित गरेर राख्न पनि सक्नु पर्यो त्यो पर सबै क्षेत्रमा इन्भेस्ट गर्नको लागि लङ टर्म बेनिफिटको लागि रेमिडेन्सबाट आएको पैसाको जम्मा दस पनि यदि इन्भेस्ट गर्न सक्यो भने जसलाई धेरै फाइदा हुन्छ सर्ट टर्म बेनिफिट हिँड्ने हो भने अहिलेको अवस्थामा यसै नै फाइदा भइरहेको छ भने लङ टर्ममा त्यसले मुलुकका सबै क्षेत्रहरूमा कन्ट्रिब्यूट गर्न सकिन्छ खालि रणनीति बनाउनु भनेको एकै लागि नै हो रणनीति जब बनाइन्छ त्यो पैसाले कहाँ कसरी सदुपयोग गर्ने भनेर सरकारले नीति बनाउन सक्छ र त्यसरी नै हामीलाई फाइदा हुन्छ वैदेशिक रोजगारीमा चाहिँ जाने मान्छेहरूलाई व्यवस्थित गर्न अनि विकृति न्यूनीकरण गर्नको लागि पनि यसलाई रणनीति बनाउनु जरुरी छ आर्थिक क्षेत्रमा यसले फायदा पुराएको छ त्यही भएर आर्थिक क्षेत्रको लागि त मुख्य नै भइहाल्यो तर यसले विकृति पनि न्यूनीकरण गरिरहेको छ हाम्रो समाजमा भए अब बेरोजगारी त्यसले पुराउने साइड बाई साइड असर भनौँ लागू पदार्थको कुराहरू जोडिएर आउँछ अपराध छ भेषबीन छ ठगी यो सबै भनेको मान्छेले मनपरी गरेर विदेश पुर्याउने नाममा मन गरेर हो तर यदि सरकार नै मुख्य पात्र बन्यो र सरकारको थ्रूबाट मात्र बाहिर जान पाइन्छ आर्थिक क्षेत्रको लागि नै हो तर कमसे कम कं सरकारकै माध्यमबाट मात्र जान पाइन्छ भन्यो भने पनि यस्ता विकृतिहरू न्यूनीकरण हुन्छ मान्छेले ठगेर मान्छेलाई लगेर बेच्न पाउँदैन त्यसले गर्दा आर्थिक क्षेत्रमा त फाइदा हुन्छ नै समाजको पनि समुन्नत विकास हुन्छ त्यही कारणले गरेर नेपालले चाहिँ वैदेशिक रोजगारी र श्रम गरेर आउने पैसालाई चाहिँ रेगुलेट गर्न सक्छ र देशको समुन्नत विकास गर्न सक्छ त्यसै कारणले हामीले अहिले देखेको समस्या के हो भन्दाखेरि वैदेशिक क्षेत्रबाट आएको पैसाको सदुपयोग भइरहेको छैन हालको अवस्थामा र यो किन भइरहेको छ भन्दा रणनीति छैन त्यो पैसालाई कसरी प्रयोग गर्ने र देशको समुन्नत विकास कसरी गर्ने भन्ने रणनीति छैन हाम्रो सल्युसन के भन्दा हामीले के देखिरहेका छौँ भन्दा यदि हामीले चाहिँ यो क्षेत्रलाई मुख्य क्षेत्र मान्यो भने वैदेशिक रोजगारीबाट अथवा विदेशमा गएर सम्मान गरेर आउने पैसालाई चाहिँ मुख्य क्षेत्र मान्ने हो भने त्यसलाई व्यवस्थित गर्ने हो भने यसको समुन्नत विकास भन्ने हुन्छ भन्ने देखेका छौँ र सँगसँगै देशको अहिलेको अवस्थामा भएको बेरोजगारी न्यूनीकरण हुन्छ मान्छेको जीवन स्तर सुदृढ हुन्छ र सँगसँगै अन्य सामाजिक क्षेत्रहरूमा पनि विकृति न्यूनीकरण हुन्छ भन्ने हाम्रो विचार रहेको छ धन्यवाद विदेशबाट मासिक रूपमा लासहरू कन्मी रूपमा आइरहेको छ नि के भन्नुहुन्छ यसलाई स्वीकृति अथवा सामाजिक समस्या राष्ट्रिय समस्या रेमिटान्स भित्रिन्छ भन्दैमा सबै कुरालाई तपाईँ पनि जाने मैले सबैलाई पठाउने भनिनँ जो त्यहाँ जान लायक छन् आएको रेमिटान्स केमा प्रयोग भइरहेको छ देश विकासमा कि उसको विलासी धेरै अहिले विलासीमा प्रयोग भइरहेको छ त्यही भएर विकासमा प्रयोग गर्नलाई रणनीति चाहियो भन्न खोजेको बिस प्रतिशत नेपालमा भित्रेको छ भन्नुभयो त्यो चाहिँ कति प्रतिशत चाहिँ सरकारले आफ्नो विभिन्न सेक्टरमा खर्च गरेको छ बिस पर्सेन्ट जीबीपीमा भन्नेको बजेटमा चाहिँ पन्ध्र पर्सेन्ट युज भइरहेको छ यो चाहिँ अब विभिन्न क्षेत्रमा सरकारले त सबै क्षेत्रमा नै प्रयोग गर्छ तपाईँले भन्दाखेरि पाँच भागमा चार भाग चाहिँ अन्य क्षेत्रमा खर्च भएको छैन चार भाग केही पनि कति भाग पनि छुट्याएका छैन नेपालबाट सपनि अङ्गता अपाङ्गता हुनु अनि आर्थिक क्षेत्रको चाहिँ अलिकति सम्बन्ध छैन कि के उनीहरू काम गर्ने उमेरमा विदेश गएर यहाँ बुढो उमेरमा बस बस्दाखेरि घर बस्दाखेरि के देशको आर्थिक विकास हुन्छ उनीहरू काम गर्न सक्छ रोग लागेपछि अनि बुढो भएपछि विदेश गयो भने उनीहरूले रेमिटेन्समा कन्ट्रिब्युट गर्न सक्छ के यो काम गर्ने श्रम शक्तिलाई विदेश पठाउँदैमा देशको आर्थिक उन्नति हुन्छ भन्ने के छ के आजको भोलिमा उनीहरूले बाहिरबाट पठाएको पैसाले देश विकास हुन्छ र भोलिका दिनमा आज उनीहरूले पठाएको पैसा लगानी गरिएमा भोलिका दिनमा फाइदा हुन्छ जस्तो देश विकासका लागि आज हामी यहाँबाट बाहिर जाने भोलिको लागि र आजको लागि दुबईका लागि विदेश जाने देश बारम्बार असफल राष्ट्रको सूचीमा क्रमबद्ध हुने क्रममा फेरि पनि समय नरू चाहिएको लेबर एक्सपोर्ट जसको नीतिलाई राज्यले मेजर इकोनोमिक स्ट्रेटेजी बनाएर देशलाई फेरि पनि असफल राष्ट्रको सूचीमा धकिनु के राज्यको लागि राम्रो होला त आजको यस डिबेट कार्यक्रममा फेरि पनि म भन्न चाहन्छु भन्दाखेरि हामीले पक्कै पनि देशलाई असफल राष्ट्र होइन देशलाई एउटा सफल राष्ट्रमा र सफल राष्ट्रमा परिणत गर्नका निम्ति राज्यले अप्नाउने देशको अरू विभिन्न नीतिहरूभन्दा पनि मुख्य नीति भनेको आर्थिक नीति जुन हो इकोनोमिक स्ट्रेटेजी जुन हो त्यसमा हामीले केन्द्रित भएर बस गरिरहँदाखेरि चाहिँ देशले पक्कै पनि अन्तर्राष्ट्रिय रूपमै नरुचाइएको र नेपालका निम्ति अन्तर्राष्ट्रिय क्षेत्रबाट आएको सुझावहरूलाई पनि सङ्कलन गरेर हेर्दाखेरि चाहिँ नेपालले स्पष्ट रूपमा लेबर एक्सपोर्टलाई चाहिँ मेजर एक स्ट्रेटेजी बनाइनु हुनुपर्ने अवस्थामा हामीले बस गरिरहेका छौँ तसर्थमा पनि हाम्रा हामीले अब यसरी गरिरहँदाखेरि हाम्रा विपक्षका साथीहरूले लेबर एक्सपोर्टलाई चाहिँ मुख्य स्ट्रेटेजी बनाइनुपर्छ भन्ने क्रममा उहाँहरूले भन्दै जानुभयो होइन यसले रेमिटेन्सले चाहिँ देशलाई एउटा ठुलो देशलाई चाहिँ ठुलो सहयोग गरेको छ त्यो त्यो ठुलो आर्थिक योगदान दिएको छ भन्ने जस्ता कुराहरू उहाँले ल्याउनुभयो र उहाँहरूले नै भन्नुभयो देशको पाँच भाग यानी बिस पर्सेन्ट भन्नुभएको थियो उहाँहरूकै पहिलो प्रवक्ताले पनि देशको पाँच भागमा चाहिँ एक भाग भन्नु भन्नुभएको छ त्यो कारणले गर्दाखेरि हामीले के हो भन्दाखेरि देशमा बाँकी रहेको चार भागलाई चाहिँ हामीले लाग्छले हाल्न थाल्ने हो त त्यो कारणले गर्दाखेरि त्यसलाई हामीले बुझ्न सक्नुपर्छ तिनीहरू के हुन्छ सबै कुरो रेमिटेन्सकी भरमा छ भन्ने होइन र रेमिटेन्सको अर्को वास्तविकता के पनि होलामा महोदय तपाईँ नै हामीले हेर्न सक्छौँ रेमिटेन्सको सम्पूर्ण पैसाहरू विलासितीयमा खर्च भइरहेका छन् जुन माइग्रेन्टले पढाइरहेका तिनको परिवारमा खर्च भइरहेको यो कुरोलाई स्वयं विपक्षीका साथीहरूले नै स्वीकार गरिसकेको अवस्था छ उहाँहरूले भन्नुभएको छ भन्दाखेरि होइन त्यसलाई न्यूनीकरण गर्नुपर्छ भनेर उहाँहरूले भन्नुभयो होइन न्यूनीकरण किन गर्ने जब त्यो समस्या हो भने समस्यालाई अङ्गीकार नै नगर्ने न्यूनीकरणको प्रोसेसमा किन जानेर भन्ने खालको कुरो उहाँहरूले भन्नुभयो उदाहरण के दिने क्रममा नेपालको पर्यटनलाई तपाईँहरूले कसरी विकास गर्न सक्नुहुन्छ हिमाल हेरेर हुँदैन हिमाल हेरेर मात्रै हुँदैन वाकिस्थान मिलाइनु पर्छ म उहाँ सबै साथीहरूलाई जानकारी गराउन चाहन्छु महोदय हिमाल भनेको पर्यटनका निम्ति भनेको हिमाल हेर्नलाई नै हो हिमाल बस्नलाई होइन त्यो कारणले गर्दाखेरि र नेपाल नेपालको कहिले पनि नेपालको होटल व्यवस्थापनले चाहिँ नेपालमै पुरै पूरा आए र हामीले बसाउनै सकेनौँ पर्यटकलाई भन्ने खालको स्थिति आजसम्म सिर्जना भएको छैन नेपालमा आवश्यक मात्रामा पर्यटकलाई फेक्न सक्ने खालको वातावरण छ भन्ने कुरो पनि हो एक्सपेक्टेड दर्जे तथा आचरण महोदयहरू हामीले आजको यो डिबेटमा फेरि पनि के भनेका थियौँ भन्दाखेरि हामीले उहाँहरूले भन्दा राम्रो तर्क के प्रस्तुत गरेका थियौँ देशको जुन आफ्नो वास्तविकता हो त्यो चुहाउँदो आर्थिक रणनीति बनाइनुपर्छ आर्थिक रणनीति भनेको स्पष्ट रूपमा देशलाई विकासको अग्रगतिमा लग्ने हाम्रो देशलाई विश्लेषण गर्दाखेरि हेर्दाखेरि के हो त वास्तविकता भनेको यहाँको जुन चाहिँ विश्वले कक्षामा देखाउँ त तिरासी हजार मेगावाट क्षमता नेपालसँग हाइड्रो पावर हाइड्रो इलेक्ट्रिसिटी उपलब्ध गर्नका निम्ति तिरासी हजार मेगावाट क्षमता छ भन्दाखेरि यो भोलिको दिनमा सस्टेनेबल डेभलपमेन्टको निम्ति चाहिँ राम्रो इस्यु हो न कि र रेमिटेन्सले चाहिँ कतै पनि केही चिज रेमिटेन्सकै भरमा परेर हुँदैन किन भन्दाखेरि लेबर एक्सपोर्टलाई नै मेजर इकोनोमिक स्ट्रेटेजी बनाएको कन्ट्रीकै उदाहरण हेर्ने हो भनेदेखि महोदय फिलिपिन्सले चाहिँ विगत पचास देखि चाहिँ लेबर एक्सपोर्टलाई नै मेजर इकोनोमिक स्ट्रेटेजी बनाएको थियो तर भर्खरै आजभन्दा तपाईँको मनिया टाइम्सले छ जनवरी दुई हजार बाह्रमा आजभन्दा पाँच महिना पहिले सात छ महिना पहिले मात्रै निकालेको रिपोर्टमा भनि अन्त तिनीहरूले चाहिँ लेबर त्यो लेबर एक्सपोर्ट मेजर इकोनोमिक स्ट्रेटेजी थियो उनीहरूलाई तिनीहरूले चिज गरिदिए त्यसले आजसम्म देशलाई पचास वर्षसम्म चाहिँ रणमूल्यमा पारेको रहेछ भन्ने कुरोलाई स्वीकार स्वयं ब्याङ्क राष्ट्रपतिले घोषणा गरिसकेपछि आज त्यो कुरोलाई एसियन डेभलपमेन्ट ब्याङ्क र स्वयं वर्ल्ड ब्याङ्कले पनि स्वीकार गरेको छ बरु तपाईँहरूले इन्डस्ट्रियलाइजेसनमा ध्यान दिँदाखेरि त्यो औद्योगिकरणका निम्ति अन्तर्राष्ट्रिय निकायहरू सहयोग गर्ने खालको वातावरण बन्द रहेछ भन्दाखेरि नेपालमा रहेका प्राकृतिक स्रोत साधनहरूलाई नै उपयोग गर्दाखेरि त्यो साँच्चै नै बन्न सक्छ भन्यो र अर्को कुरो म फेरि के पनि भन्न चाहन्छु भन्दाखेरि उहाँहरूले भन्नुभयो भारत र चिनको वास्तवमै म भन्न चाहन्छु उहाँले भारत र चिनको उदाहरणलाई हेर्नुपर्छ भन्नुभयो तर भारत र चीनले खासै लेबर एक्सपोर्टलाई चाहिँ ठुलो चाहिँ स्ट्रेटेजीको रूपमा लिएकै देखिँदैन बरु अप्रेल दुई हजार चाहिँ वर्ल्ड वर्ल्ड ब्याङ्कले निकालेको रिपोर्टले चाहिँ के भनेको छ भन्नु भन्दाखेरि खास नेपालले चाहिँ चीन र भारतकै उहाँहरूले भने थिए तर चीन र भारतले गरिरहेको आर्थिक उन्नतिको फाइदा नेपालले ने लिनुपर्छ बरू तिनीहरूले गरेका कुरा गरे कुरा गरे कुराहरूलाई तिनीहरूको फाइदा लिकन तिनीहरूले गरेका कुराहरूलाई अनुसरण गरिनुपर्छ त्यो चाहिँ बरू नेपालका निम्ति आएको अन्तर्राष्ट्रिय सुझाव हो त्यसले चाहिँ यहाँनिर स्पष्ट रूपमा नेपाललाई विकास ने क्रममा अगाडि बढाउँछ भन्ने हामीले राखेको छौँ तसर्को कारणले गर्दाखेरि हामीले के भन्छौँ भन्दाखेरि राज्यले एकदमै आर्थिक आर्थिक प्रगति हासिल गर्नका निम्ति विश्वबाट इकोनोमिक सबै कुरोबाट त्यसलाई विकास गर्नका निम्ति हामीले लेबर एक्सपोर्टलाई मेजर इकोनोमिक स्ट्रेटेजी बनाइनु हुँदैन भन्ने कर हाम्रो थियो त्यो गर्दाखेरि सबै ठाउँमा देखिन्छ एउटा सानो म उदाहरण के भन्न चाहन्छु भन्दाखेरि आजभन्दा तिन दशक पहिलेको मलेसियाको उदाहरण के थियो त मलेसिया भनेको लेबर एक्सपोर्ट गर्ने कन्ट्री नै थियो तर तीस वर्षको उदाहरणमा उसले देखाइसकेको छ कि होइन ऊ दुनियाँमा चाहिँ बरु अप्पल रूपमा लेबर इम्पोर्ट गर्ने चाहिँ भएको छ त्यो कारणले गर्दाखेरि कर नेपालले ने पनि त्यसरी नै आफ्नो स्रोत साधनलाई उपयोग गर्नुपर्छ भन्ने कारणले गर्दाखेरि म फेरि पनि भन्न चाहन्छु स्टेटले चाहिँ मेजर इकोनोमिक स्ट्रेटेजीको रूपमा लेबर एक्सपोर्टलाई बनाउनु हुँदैन धन्यवाद हाम्रा मित्रहरूले भन्नुभयो कि रणनीति बनाएमै या रेमिटान्स बिजाएमै देशको विकास हुँदैन भनेर वास्तवमा होइन रणनीति भनेको समय सन्दर्भअनुसार चेन्ज भइरहन्छ जसरी हाम्रो सैँतालिस सा सालको संविधान दुई हजार त्रिसठी सालमा साल परिवर्तन भयो त्यस्तै अहिले बनाएको रणनीति भोलि गएर परिवर्तन हुन्छ त्यो भएर हाम्रा मित्रहरूले त्यहाँ झुन्डिनु भएन अर्को कुरो उहाँहरूले चाहिँ भन्नुभयो कि रेमिटान्स आउँछ भने विलासितामा जान्छ होइन त्यसो भए तपाईँ मोबाइलसम्म पनि छोडिदिनुहोस् त्यहाँ रेमिटान्सको पनि केही अन्त गा छ अरू विलासितामा तपाईँ विदेश जानुभयो भने तपाईँको श्रीमती ब्युटी पार्लर जान्छ नपठाउनुहोस् त्यहाँ कसरी पठाउनु भन्नुहोस् त्यो रिम टाइम त सही सबै भयो नि त भन्नु भयो नि त अर्को कुरो पर्यटनको विकास त्यसपछि जलविद्युतको विकास यो त हामी लगभग म दुई तिन क्लासमा पढाने तिरासी हजार मेगावाट छ अरे भनेर भन्दै सुन्दै थिएँ अहिलेसम्म कति पढ्न चाहन्छु ल त्यही भएर हामीले भन्न खोजेको मुख्य रणनीति बनाएर पहिले अर्को देशमा जाउँ कमाऊ त्यहाँबाट आएको पैसा चाहिँ यहाँ खर्च गरौँ अर्को कुरो हाम्रा मित्रहरूले भन्नुभयो पर निर्भर हुन्छ रे परनिर्भर भनेको त भिख मागेर लिएको पर निर्भर हो नि त हाम्रो आफ्ना पठायो भने त्यो त हाम्रो शक्ति भयो नि त त्यसपछि आउने त हाम्रै कुरो पैसा हो नि त त्यो भएर परनिर्भर होइन हाम्रै श्रम प्रयोग भयो हाम्रो श्रम शक्ति प्रयोग भएर हाम्रो पैसा आयो नि त त्यो परनिर्भर भयो नि यो मामुले कुरो तर देखिनु अर्को कुरो उहाँ चाहिँ देशलाई वास्तविकता ल्याउनु पर्छ भनेर के हो वास्तविक उहाँहरूले कुनै मित्रहरूले डिफाइन गर्नु भएन र यसका ठोस आधार या एभिडेन्सहरू उहाँहरूले दिन सक्नु भएन र त्यसपछि लगभग उहाँले चाइना र भारतको कुरो गर्नुभयो किनभने सुरुमा त उनीहरूले कामदार पठाएर अहिले सक्षम भइसकेपछि पो त खारिज गरायो भने त होइन पहिले उनीहरूले पठाएको हो अब त्यसपछि हाम्रा मित्रहरूले राखेका हामी तीनवटा आर्गुमेन्ट्सहरू राखेका थियौँ जसरी कि मुख्य आर्थिक स्रोत हो यो रेमिटेन्स वास्तवमै हो सबभन्दा बढी आउने भनेकै हाम्रै विदेशबाट आउने हो त्यसपछि हाम्रो दोस्रो राखेका थियौँ समुन्नत समाज विकासको लागि र त्यसपछि अर्को थियो हाम्रो जसरी कि सामाजिक विकृतिहरू या अन्य विदेशमा जानेहरूको जुन समस्या हुन्छन् त्यो कम गर्नका लागि हामीले भनेको रणनीति बनाउनु पर्छ गर्छु हाम्रो मुख्य आर्थिक स्रोत रेमिटान्स हो किनभने वर्ल्ड ब्याङ्कले पनि हामी देखाएको छ बिस प्रतिशत र त्यसपछि हाम्रो बजेटको कुल बजेटको एक चौखाइ पनि पाँच भागमा एक भाग गइरहेको छ त्यहाँ है त्यसकारण कृषिमा तीन प्रतिशत जान्छ हामीले त्यहाँ विदित रेमिटान्सबाट धान्न सक्छौँ पर्यटनमा लगभग दुईदेखि ढाई प्रतिशत जान्छ त्यो पनि हामी त्यहाँबाट धान राख्न सक्छौँ रेमिटान्सबाट पैसा आएन भने हामी कृषिमा कहाँबाट लगाउने होइन त्यो भएर रेमिटान्सले धेरै कुरो भएको छ भन्ने हाम्रो तर्क हो र त्यो सही पनि हो अरू कुरा क्रो समाज समुन्नत विकासको लागि अब कुन छ भनेपछि विदेशमा गएपछि हाम्रा अध्यक्ष जनशक्तिहरू युवाहरू गएपछि त्यहाँ केही त शिक्षण केही था, त काम गर्छन् त्यहाँ तर त्यहाँबाट आएका सिप सिकेर त्यहाँ त सधैँ बस्ने होइन दुई वर्ष चार वर्ष पाँच वर्ष बस्ने आएर उहाँबाट सिकेको सिप र त्यहाँबाट ल्याएको पैसा आफ्नो देशमा इप्लाइड युज गरेको छ झन् हाम्रो डबल फाइदा भयो त टु इन वान अथवा प्रायः पिरा हुन्छ त्यो भएर हामीले अनि त्यसपछि गएपछि त्यहाँ सिप टेक्नोलोजी पनि आउँछ हामीसँग यहाँ धेरै त्यस्ता इन्जिनियरहरू छन् जहाँ ठुला ठुला विदेशका कम्पनीहरू गएर सिक्छन् त्यहाँ गएर सिकेपछि ठुला टेक्निसियन भएर आउँछन् त्यसपछि नेपालमै काम गर्छन् उनीहरू त्यो भएर सम्कास हुन्छ अर्को हाम्रा एकजना मित्रले कुरो गर्नुभयो महिलाहरू विदेश जान्छन् यस्ता शोषणमा पर्छन् अन्य अन्य शोषणहरूमा पनि पर्ने गर्छन् हाम्रा माइती नेपालले पनि त्यस्तै हेराउँछ डाटाहरू त्यस अर्थ हामीले मुख्य रणनीति यसलाई बनायो भने हामीले त्यसलाई सुधार्नु लाग्छ नि त हाम्रा देशका महामही नेताहरू पनि मुख्य रणनीति हाम्रो इन्कम यही हो भनेपछि यसमा चार चौतर्फी चौतर्फी ध्यान दिएपछि त्यस्ता समस्या विकृतिहरू श्रम सम्झौताहरू सही गर्ला ती श्रम सम्झौताहरू सही भएपछि हामीले सही तरिकाले त्यहाँबाट पैसा कमाउन सक्छौ तसर्थ हाम्रो यो तीनवटा बुढा र हन्डले खोलेका जुन हामीले राखेका विदेश जानुपर्छ रेमिटेन्स कमाउनुपर्छ या मुख्य रणनीति बनाउनुपर्छ यी अर्थमा हाम्रा दीर्घकालीन र अल्पकालीन फाइदाहरू छन् जसरी कि हामी दीर्घकालीन रूपमा त्यहाँबाट आएका रेमिटान्स तत्काल आएका रेमिटान्सलाई हामीले चौविद्युतमा पर्यटनमा र देशको पूर्व आर्थ निर्माण विकास निर्माणमा लाउन सक्छौँ त्यही भएर हामीलाई लङ टर्मसम्म फाइदा हुन्छ होइन र अर्को कुरो चाहिँ लास्टमा के भन्न चाहन्छु भने वैदेशिक रोजगार सबै धेरै प्राय धेरै देशहरूले अप्नाएका छन् तिनीहरूले कमाएर लास्टमा गरीकै खारिज गरेर राखिन्छन् जबकि हामी सक्षम भइसकेपछि हामीले अर्को नीति बनाउला अर्को कुरोलाई बनाउला तबसम्म त हामीसँग आर्थिक स्रोत त हुनेछ तसर्थ वैदेशिक रोजगार छ त्यसलाई चाहिँ आजलाई हामी कार्यक्रमको अन्तमा आइपुगिसकेका छौ तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो आगामी दिनमा कार्यक्रममा कस्ता विषयहरू समावेश गर्नुपर्छ होला कार्यक्रममा तपाईँको अमूल्य सल्लाह सुझाव दिन नभुल्नुहोला यसका लागि हाम्रो ठेगाना रहेको छ कार्यक्रम तार्किक निष्कर्ष रेडियो सैलुङ सामुदायिक एफएम एक सय चार मेगाहट चरी चरीकोट चरिघ्याङ दोलखा आजका लागि कार्यक्रमको निर्धारित समय सकिएको छ कार्यक्रमको सामग्री संकलनमा सहयोग गर्ने सहकर्मी मित्र अर्जुनलाई हार्दिक धन्यवाद दिन चाहन्छौ आगामी अङ्कमा हामी अन्य कुनै सामाजिक सवालमा भएको बस लिएर उपस्थित हुनेछौ आजलाई कार्यक्रमको उत्पादन टोलीसहित म कार्यक्रम प्रस्तुता राजन थामी पनि दिन चाहन्छु तपाईको आगामी दिन रचनात्मक बनोस् नमस्कार शिवरात्री